कार्यक्रम श्रुति सम्बेकको शुक्रबारको श्रृङ्खलामा हामी हर्कखडायतको उपन्यास देशले हारेको युद्धको वाचन सुन्दै आएका छौं आज यसै उपन्यासको पाँचौं श्रृङ्खला वाचन हुन्छ पृष्ठ छयानब्बेबाट मेरो आफन्त को कहाँ बस्छन् भन्ने कुरा केही थाहा थिएन कमरेड भास्करको नम्बर थियो मसँग हामी कुनै बेला जनयुद्धका सहयात्री थियौं बस पार्क झरेर उहाँलाई फोन गर्नुपर्ला भन्ने सोच्दै बाटो काटिरहेको थिए थानकोटबाट साँकुरो र बाक्लो भिडभाड चिछोल्दै बस बालाज पुग्यो पिसियुतिर छिरे कमरेड भास्करलाई फोन गर्न पुरानो चिन्हानलाई दोहोऱ्याउँदै जनयुद्धको यात्रा सम्झाएँ साह्रै खुसी भएर उहाँले आफ्नो थात ठेगाना भन्नुभयो बानेश्वर शङ्खमलतिर बस्नुहुँदो रहेछ शान्ति सा। स्थापनापछिको हाम्रो पहिलो भेट थियो भास्करजीले सबै कुरा यथार्थमा सुनाउन आग्रह गर्नुभयो मैले पनि मनभित्रका पीडा को सुनिदिने कोही भेटेको थिइनँ आफूभित्रै गुम्सिएका थिए कसैलाई सुनाउन नपाउँदा यी पीडा आफू जस्तै युद्धको भुक्तभोगी छेउ आफ्ना कुरा राख्न पाउँदा मन हलुङ्गो भयो उहाँ धेरै गम्भीर बन्नुभयो लिस्टेको भिडान्तमा उहाँको पनि बायाँ खुट्टामा नै गोली लागेको थियो जे होस् उपचार गर्नुभएछ उहाँले पनि आफ्ना सबै कुरा सुनाउनु उहाँको कुरा मनमा केही आशाका सम्भावना खडा भए र खुट्टाको उपचार हुने कुरामा पनि निश्चिन्त भए नेपाली आमाका बहादुर छोरा जसले युद्धमा जनताको मुक्तिका लागि इमान्दार भएर लडेका थिए देशमा विद्यमान जातीय विभेद र उत्पीडनका विरूद्ध बन्दुक उठाएका थिए तिनीहरूले आफ्नो व्यक्तिगत जीवनको ख्याल कहिल्यै गर्थेनन् मात्र देश भने जनता भने भोग तिर्खा केही नभनी ज्यानको माया मारेर ला लागिरहे जनताका लागि सुन्दर सपना देख्दै लड्दाका ती दिन उनीहरूले साह्रै कष्टसँग बिताएका थिए खुट्टाको घाउ देखाउँदै दे उहाँलाई भने कष्टै कष्टको जिन्दगी बिताउन साह्रै गाह्रो हुने रहेछ भास्करजी जनयुद्धका बेला हामीले जनतालाई बाँडेका आश्वासन आज झुटा ठहरिँदैछन् जनताको मुक्तिका लागि भनेर थालेको अभियान तथा कथितको बहाना साबित हुँदैछ नेतृत्व पंक्तिका कारण आजभोलि गाउँघरमा सोझा जनताको अगाडि हामी मुख देखाउन लायक छैनौ देखा दे गहभरि बिलोन साँच्दै उहाँले भन्नुभयो साँच्चै हामीले जनतालाई ढाँटे जस्तै भयो नेताहरू सुख शरीमा रमाउँदै जाँदा आज जनयुद्धको मरममाथि कुठाराघात भएको हो साँच्चो अर्थमा भन्ने हो भने जनताको मुक्तिका लागि भनेर थालेको युद्ध आज केवल नेताको कुर्सीका लागि सीमित भनेको देखियो तमाम घाइती दाजुभाइहरू पीडाको छरपट्टिमा तडपिरहेका पी छन् धेरै घाइतेहरूका घाउले अझै अस्पताल जाने बाटो देखेको छैन के गर्नु अमरजी केही पिर नगर्नुहोस् मेरो मनमा केही हौसला जागेर आयो केही आशा पनि पलायो उहाँको कुराबाट पुगेकै पछिल्लो दिन भास्करजीले पुलचोक जाउँ भन्नुभयो खुट्टाको उपचारका लागि भोलिदेखि नै हिँडवाला भन्नुभएको थियो मन खुसी थियो सजिलै विजय गर्न सकिने युद्धमा हिँड्न लागे जस्तै खुट्टो मात्रै निको भइदिए पनि शरीरबाट एउटा पीडा हराउने थियो भन्ने सोच्थेँ यो मन्त्री क्वाटर हो पुलचोक मन्त्री क्वाटरको गेटभित्र छिर्ने बेला उहाँले भन्नुभयो मन्त्रीहरू यहीँ बस्छन् मैले उहाँको कुरा सुनेर टाउको हल्लाएँ तपाईँहरू कहाँ जाने हो गेटभित्र एउटा पुलिसले सोध्यो शान्ति मन्त्री भेट्न जाने उहाँले जवाफ फर्काउनु भयो झोलामा के छ उहाँको हातमा सानो झोला थियो केही छैन भन्दै चेन खोलेर देखाउनु भयो त्यहाँभित्रको केरकारले एकचोटि म झसँग भएँ भास्करजीले यो कुरा बुझिसक्नुभएको थियो यस्तै यस्तै हुन्छ अप्ठ्यारो नमान्नुहोस् मलाई धैर्य पार्न उहाँले फेरि सम्झाउनु भयो मन्त्री बस्ने घरको गेटमै प्रशान्त कमरेडसँग भेट भयो लालचलाम मुठी उठाउँदै उहाँले भन्नुभयो हामी दुबईले अभिवादन फर्कायौँ भेटघाट छैन त कता छ तपाईँको बसाई भास्कर कमरेडसँग उहाँले मलाई धेरै परिदेखि नै काठमाडौँ बसिरहेको भन्ने बुझ्नुभयो सायद यसको मतलब उहाँ चाहिँ उहाँलाई चाहिँ काठमाडौँमा बस्न थालेको धेरै भइसकेछ भन्ने मैले बुझेँ दुब्लाउनु भएछ उहाँले मेरो पुरानो भौतिक शरीरलाई सम्झाउनु भयो म अहिले निकै दुब्ले थिएँ युद्धको बेलाभन्दा कि छलफलपछि हामी वेटिङ रुममा बस्यौँ अक्सर मैले चिनेका कमरेडहरू बस्नुभएको थियो सबैसँग अभिवादन गर्दै हात मिलाएँ युद्धको बेलाभन्दा प्रायः सबैका अनुहार उज्याल थिए म धेरै समयसम्म कसैसँग नबोलेरै बसेँ सबैजना आफ्ना कुरामा रमाइरहेका थिए मैले उनीहरूको कुरामा सहभागी हुने कुनै प्रसङ्ग फेला पारिनँ भास्करजी पनि मेरो छेउमा गुमनाम भएर बस्नुभएको थियो तपाईँ त बोल्नै भएन नि कमरेड मेरो छेउमा बसेको ज्वाला कमरेडले मलाई सोध्नुभयो होइन तपाईँहरू बोल्दै हुनुहुन्छ सुन्ने पनि त चाहियो मैले भनेँ उहाँहरूले सोध्नुभयो गाउँबाट भर्खर आउनुभएको आज दुई दिन भयो अनि के छ घरतिर सबै ठीक छ सबैको कुरामा हाँसुठाटा मिसिएको थियो युद्धका कुरा कसैले सम्झाएनन् गहनता र भावुकता पनि कसैका कुरामा भेटिनँ मैले युद्धको शास्त्री र पीडा पनि कसैले दोहोऱ्याएनन् भास्करजीले अझै मुख खोल्नु भएन म निराश पाएँ साथीहरू युद्ध बिर्सेका हुन् कि भन्ने शङ्का लाग्यो मन्त्री भेट्न पिए मार्फतभित्र नाम पठाउनु पर्ने रहेछ पालो कुर्दै बस्यौँ भित्रबाट नाम आइसकेपछि मात्रै मन्त्री भेट्न सकिने रहेछ साथीहरूको कुरा बडा रमाइला थिए एकछिनका लागि हाँसो उठ्दा भास्करजी चुपचाप देखेर मैले पनि बोल्नाको कुनै अर्थ देखिनँ पछि पछि धेरै ठाउँमा प्रतिक्रिया जनाउने ठाउँ पाएको थिएँ भास्करजीले कुमले खोज्दै नबोल्नुहोस् भन्नुभयो बाहिरभित्र गर्ने रूप पनि उत्तिकै थिए मन्त्री साहब मिटिङमा जानुपर्ने भएर हिँडिसक्नुभयो तपाईँहरू भोलि आउनुहोस् के छ भने मलाई टिपाइदिए पनि हुन्छ पिएल आएर भन्यो आफै भेटेर कुरा गरौँला भन्नुभयो भास्करजीले गएकै बाटो लुरुलुरु कोठा फर्क्यौँ खुट्टाको दुखाइ बढ्दै गएको थियो पचाइरहेको थिएँ काठमाडौँ पुगिसकेपछि सिर्जनासँगै पुराना साथीको याद आउन थाल्यो सिर्जनालाई त झन् बेचिसक्ने कुरै थिएन युद्धको बेला पनि पाइला पाइलामा उनको अनुहार खोज्थे सृजनाका जस्तो भावुकता र व्यवहार भएकी जो कोहीसँग मन लाग्थ्यो सृजनाको जस्तो बोलाइ हिँडाई हेराइ र बुझाइ भएको युवतीलाई निकै गम्केर हेर्ने मन लाग्थ्यो अक्सर उनका गुणसँग मेल खाने केटी कमै भेटाएको छु आजसम्म अघिल्लो दिन जस्तै गरी बिहानी मन्त्री क्वाटर पुग्यौँ धेरैजनासँग बाहिरै भेट भयो त्यो दिन भास्करजी र म चियाना खाएर निस्केका थियौँ भास्करजीको पछि कमर मर्काउँदै हिँड्थेँ म मन्त्री भेट्ने आशामा गाइते खुट्टाको असह्य दुखाइ पचाउँदै हिँडेको हुन्थेँ मन्त्री त आज बिहानै निस्किसक्नुभयो हिजोको झोला छाम्ने प्रहरीले भन्यो भास्करजी निराश हुनुभयो गाइते खुट्टाको पीडाले मलाई भन्दा पनि उहाँलाई बोलिरहेको थियो हामी युद्धकालमा पनि धेरै समयसँगै बसेर हिँडेका थियौँ उहाँको भावना र व्यवहार मलाई पहिल्यै मनपर्थ्यो जनयुद्धकालमा हामी एकअर्कालाई अति सघाउँथ्यौँ उहाँसँग हुने बेला मेरो शरीरमा कुनै चोटपटक लागेको थिएन पछि अलग अलग क्षेत्रमा बाँड्यौँ उहाँसँग अलग भएको केही समयमै म घाइते भएको थिएँ हामी दुईका बानी र सोचहरू पनि धेरै मिल्छन् उहाँका कुराहरू खेलाउँदा धेरै कमरेडहरू भ्रष्टिसकेको मैले अनुमान गरेँ सँगै युद्ध लडेका साथीहरूलाई पनि आजै तिनीहरू बिर्सेको मैले पाएँ हामी फर्क्यौँ मन्त्री क्वाटरदेखि मेन रोड पुग्दासम्म धेरै कमरेडहरूसँग हात मिलायौँ युद्धपछि प्रायः साथीहरू काठमाडौँ फर्किसकेका रहेछन् सशस्त्र युद्धको समयलाई सम्झे साँफे बगर मङ्गलसेन बेनी सन्धिखरका घोराही जहाँ धेरै दाजुभाइले ज्यान गुमाएका थिए जनताको नयाँ सत्ता स्थापनाका लागि आज साथीहरूको एकले अर्कोलाई हेर्ने दृष्टिकोणमा यसरी किन भिन्नता देखेको होला क्रान्ति कमरेड के हो दौडादौड मन्त्री क्वाटरतिर दौडँदै गएका एकजना कमरेडलाई भास्करजीले भन्नुभयो मन्त्रीज्यूलाई पाँच दिन भयो भेट्न सकेका छैन ढिलो भइसक्यो निस्कन्छन् कि भनेर ल जसरी पनि भेटिहाल्नुहोस् मैले फेरि थपेँ ओहो कमरेड कहिले दौडाउँदै क्रान्ति कमरेडले मलाई सोध्नुभयो तीन दिन भयो हात हाउँदै पछि भेटौँला भन्ने इसारा गरे पुच्चकबाट सङ्खमल हिँड्दै आयौँ गाडीभित्रकोलमिचमा च्यापिनुभन्दा बिस्तारै हिँड्नु मलाई सजिलो हुन्थ्यो कुरा गर्दै हिँड्न झन्मा आनन्द मान्थे भास्करजीले जनयुद्धपछिका दुःखेसाहरू साँचिराख्नु भएको रहेछ हिँड्दै बाटोमा सुनाउनु कोठामा पुगेर खाना पकायौँ खायौँ र भाँडा बाज्यौँ गोली लागेको खुट्टो उसाउँदै गएको थियो बिस्तारै घाउमा बेरेको कपडा झिकेँ घाउ पाकेको थियो मिचोरे भित्रको विकार निस्केपछि केही समय मेरो लागि आनन्दको हुन्थ्यो विकार फेरि भरिँदै जाँदा दुखाइको क्रम पुनः सुरु हुन्थ्यो कोठाबाट निस्क्यौँ सिमदरबार जानलाई भास्करजीले सिमदरबारभित्र छिर्नका लागि कोठाबाटै फोन गरेर नाम माग्नु भएको थियो भित्रबाट नाम आएपछि मात्रै लाइसेन्स वा नागरिकता देखाएर भित्र जाने चलन रहेछ पहुँच नहुने जनताका लागि सिमदरबारको ढोका सधैँ बन्द हुने देखे चरको घाम सहँदै गेटमा दुई घन्टा जति पर्ख्यौँ र पनि भित्रबाट नाम आएन ना। त्यसपछि हामी फेरि कोठा फर्क्यौँ चिया खाएर फेरि उही गेटको अगाडि गएर उभियौँ भास्करजीले नाम आयो कि भनेर पाँच नम्बर च्यालमा गएर सोध्नुभयो छैन भित्रबाट आएको आवाज मैले तल उभिएरै सुनेँ भास्करजी हताश भएर मतिर फर्काउनु कोठा फर्कने कुरा निश्चित भएको अनुमान गरेँ जाउँ उहाँले मलाई भन्नुभयो मेरो घाउले उहाँलाई पनि दुखाइरहेको थियो उस्तै गरी मलाई उहाँले हात समाउँदै डोराउनु भयो दुखाइ अप्ठ्यारोपण र असफलता बोकी हामी बिस्तारै हिँडेर कोठा पुग्यौँ भित्र जान यस्तै अप्ठ्यारो हुन्छ भनेर नै म पुलचोक जाने गर्छु मन्त्री भेट्नु परेमा कटियामा बस्थेँ उहाँले भन्नुभयो हाम्रो साथीहरूलाई पनि सहरको नशा लागिसकेछोराबाट औषधि निकाल्थेँ मैले भनेँ नशा मात्रै कहाँ हो र अब ढल्ने हुन् कि भन्ने चिन्ता लागिसक्यो मलाई उहाँले निराश अनुहार पारेर भन्नुभयो बिस्तारै म औषधिको नसामा आनन्दित भने दुखाइ कम हुँदै जाँदा निद्राको नजिक पुगेछु भास्करजीका कुरालाई अँ गरी सघाइरहेको मेरो आवाज अचानक रोकिँदा आरामसँग निधाउनुहोस् उहाँले भन्नुभयो प्लस टू पढ्दै गर्दाका साथीहरू खोज्न मन लाग्यो कोही त यिनै रोड र गल्लीहरूमा हिँड्दै होलान् तर आज तिन चार दिनसम्म पनि मेरो कसैसँग जम्का भेट भएन यही आशाले रोडमा हिँड्दा उस्तै अनुहारका अरू मान्छेलाई पनि बोलाउने मन लाग्छ काठमाडौँ अहिले उबेलाभन्दा दे धेरै फरक भइसकेछ रोड भवन र गल्लीहरू त यति फरक भइसकेछन् भने मान्छे झन् कति परिवर्तन भयो होलान् साथीहरूलाई भेट्ने मन मनभित्र साह्रै बिज्न थाल्यो सबैको हात हातमा मोबाइल वाल होलान् तर सम्पर्क गर्नलाई मसँग अहिले कसैको नम्बर छैन बरु सिर्जना र उदयको घरको नम्बर चाहिँ अझै सम्झाउन सक्छु पहिले पनि साथीहरूबीच फोन नम्बरकै विषयमा हुने चर्चाले धेरै समय खाइदिन्थ्यो फसको नम्बर कण्ठ गर्नमा सजिलो भन्ने विषयमा साथीहरूमा जुवारी नै चल्थ्यो उदयका घरको नम्बर सबैको भन्दा सजिलो थियो कण्ठ गर्नमा सिर्जनाको टेलिफोन नम्बर मलाई पहिले साह्रै अप्ठ्यारो लाग्थ्यो पछि त्यो नम्बरमा सबैभन्दा बढी फोन डायल गर्ने मनै थिएँ फोन डायल गर्दाको प्र्याक्टिसले अझै कण्ठ छ सृजनाको याद आउँदा तृर्सना मेटाउनका निम्ति एउटै त्यो फोनले औषधिको काम गर्थ्यो त्यति बेला युद्धको बेला भने म कसैको सम्पर्कमा रहन सकिनँ काठमाडौँ पुगेकै पछिल्लो दिन भास्करजीको मोबाइलबाट सृजनाको घरको नम्बरमा फोन डायल गरेको थिएँ सम्पर्क हुन सकेन भन्दा उदयको घरको नम्बर डायल गरेँ फोन उठेन बेलुका उदयलाई फेरि फोन गरे भास्करजीको मोबाइलबाट दीक्षा बहिनीसँग कुरा भयो उदय घरमा पुगेको रहेनछ ड्याडी मम्मी पनि बाहिर हुनुहुँदो रहेछ पाटन कृष्ण मन्दिरको छेउैमा छ उसको घर फ्युचर स्टार बोर्डिङमा पढ्दा उसको घरमा धेरै जान्थे ड्याडी मम्मी पनि साह्रै माया गर्नुहुन्थ्यो दीक्षा त्यो बेला सानी थिइन् बोल्न साह्रै डराउँथिन् उत्तिकै लजाउँथिन् पनि तर आज खुलेर उनले दादालाई पछि फोन गर्न लगाइदिन्छु भनिन् समय कति बद्लिसकेछ खाना थियो उदयले फोन गर्यो धेरै कुराकानी भयो उसँग तैपनि सबै कुरा फोनबाट सिद्धिने थिएनन् बोली नै भेट्ने सल्लाह भयो उदयसँग गर्ने कुरा मनमा साँच्दै थिएँ मेरो बारे उसले निकै चिन्ता व्यक्त गरेको थियो मेरो पारिवारिक तहस नहसबारे पनि उसलाई मैले केही सुनाएको थिएन दिउँसो भेटौँला भनेकै बाने ठाउँ बानेेश्वर चोकमै हामीले हात मिलायौँ के छ हालखबर मैले सोधेँ ठिकै छ तिमी यस्तो मेरो अनुहारमा हेर्दै उसले भन्यो कथा धेरै लामो छ हिँड कहीँ बसेर कुरा गरौँ हामी बालाजु उद्यानतिर लाग्यौँ पहिले पनि हामी कहिलेकाहीँ त्यही पार्कमा गएर कुरा गर्थ्यौँ सृजना कथा छिन् उसलाई बाटैमा सोधेँ श्रीलङ्कामा पढ्दै छिन् बाईस तारा को रमाइल पार्क में फूले फूलों हमीला कुर्ती बस थे ऊ मेर खुटा में हेर् टोला उसले उस सब कहानी एक एक करे सुना मन आग्रह करें मैं भी आपको बगाई का प्रत्येक कथ कर सुनाए ले धेरै पटक आँसु खसाल्यो मेरो कहानी सुनेर स्तब्ध र मर्माहतै पनि भन्यो मेरो हात समाउति उसले भन्यो युद्धले धेरैलाई दुःख दियो र ज्यान दियो भन्ने कुरा त नसुने होइन तर युद्धमा यत्रो अन्याय र दमन जनताले सहनु पऱ्यो भन्ने कुरा चाहिँ मैले कल्पना गरेको थिइनँ एकै परिवारभित्र त्यतिजनाको ज्यान जाँदा त्यो घरको अवस्था कस्तो भयो होला अमर खास युद्धको आभाज पाएँ तिम्रा कुरा सुनेर सायद सहर बजारमा बस्नेहरूले युद्धको अनुभव मेरो जस्तै गरे होलान् केही समय मौहन भन्ने वातावरण र मेरो कहानी उसलाई सुनाउँदा समय पनि धेरै बितिसकेको थियो साथीभाइहरूका हाल समाचार मैले सुन्न पाएकै थिएन उसलाई भने अब तिम्रा कुरा सुरु गर हुन्छ तिमी छिट्टै फर्कन्छु भन्दै हामीलाई छोडेर गयौ धेरै दिनसम्म हामी तिम्रो बाटो हेरिरहेका थियौ तिमी फर्केनौ पढाइ छुट्यो भन्ने एउटा चिन्तामाथि तिमीलाई के भयो होला भन्ने अर्को चिन्ता थपियो तिम्रो खबर धेरै ठाउँमा सङ्कलन गर्न खोज्यौ तर सफल हुन सकिएन समय समयमा हामी तिम्रो कोठा पुग्थ्यौँ त्यहाँ सधैँ तालचा झुन्डाइएको हुन्थ्यो हु। त्यसपछि तिम्रो मास्टर दाइलाई पनि कहिल्यै भेटेनौँ उहाँलाई भेट्न सके पनि तिम्रो खबर पाउन सकिन्थ्यो भन्ने हामीलाई ठुलो आशा हुन्थ्यो हु। तर उहाँले तिम्रो कोठा नै सार्दिनुभयो त्यसपछि तिम्रो खबर पाउने सबै आशा हामीले मारेका थियौँ तिम्रो खबर पाउने आशामा सृजनासँगै मैले धेरै समय व्यतीत गरेँ तिमी हराएकोमा अन्य साथीसँगै कलेज पनि स्तब्ध भनेको थियो सृजना झन् तिम्रो यादमा कतिसम्म पागल जस्तै हरेडिन् बिचरी तिम्रै नाम जपेर बर्बर आउँथिन् लगभग उनले पढाएको त माया नै मारिन् तिमी दुईले घुम्दै रमाएका ठाउँ गएर आउ भन्थिन् मलाई तिमीले मलाई थाई नदी स्वयम्बु घुमेको कुरा पनि मैले सृजनाको मुखबाटै सुनेर थाहा पाएँ स्वयम्भूको डाँडामा घुम्ने प्रत्येक जोडीको भन्दा गहिरो हाम्रो प्रेम थियो अरे उनी भन्थिन् हाम्रो प्रेमको अन्य माया जोडी यिनै डाँडामा ईख गर्थे तर भक्तजनहरू भने मनमनै हाम्रो प्रेम सफल होस् भन्ने कामना व्यक्त गर्थे उनी भावक हुँदै मलाई स्वयम्बु घुमाएर सुनाउँथिन् उनको यो स्थिति साम्य पार्न सृजनाको बुबाले पनि तिमीलाई खोज्न धेरै मिहिनेत गर्नुभयो तिम्रो यादले पढाइसमेत बिगारिन् उनले बाह्र कक्षा पढ्न उनलाई धाउध भएको थियो दुई चारजना बाहेक परीक्षापछि साथीहरूसँग सा भेटघाटमा कमी हुँदै गयो त्यसपछि झन् साथीहरू अलग अलग कोर्स पढ्न थाले म बिई पढेँ सृजना बिएमा आम र पत्रकारिता था पढ्न थालेन् शारदा एमबिबिएस पढ्न बङ्गलादेश गइन् निहार आकाश बिएससी पढ्न थाले कमल एग्रिकलचर पढ़ना थालों बिंदु था और प्रकाश बीएससी पढ़ना थाले, हमी सबई को भेट पातलि गयो उसको कुछ सुंदा आपग्य धिक मन लगो समझ मैं भी इनके जस्त करी पढ़े भे व्यक्तिगत रूप में ये शारीरिक नोक्सानी भी पड़ने थे युद्ध के कहता शारीरिक रूप में मात्र हो समेत आज का आईती भूएन काम कर सारदा डाक्टर भएर खै कता कता हिँडिरहन्छन् बिन्दु र प्रकाश अमेरिका छन् ती दुईले बिए पनि गरे कहिलेकाहीँ फोन गर्छन् नेहार आकाश एमएससी गरेर अस्ट्रेलियातिर छन् कमल अहिले ठुलो आइएनजिओको कन्ट्री कोअर्डिनेटर छ अनि सृजनाका बारेमा त तिमीलाई थाहै होला ऊ बोल्दा बोल्दै रोकियो के भयो मैले सोधेँ सृजनाको बारेमा भन्दै गर्दा उसको गला नै अवरुद्ध भयो म पनि उसँगै चुपचाप बसेँ उसले गरेको कुरा सम्झँदै यसपछि ऊ निरन्तर आँसु खसाली बोल्न थाल्यो अमर सृजनाले तिमीलाई खोज्न के गरिनन् तर उनी सफल भएनन् प्रत्येक मन्दिर र गुम्बाहरूमा गएर तिमीलाई छिट्टै भेट्न सकौँ भने आराधना गर्थिन् बिचरीले कति भगवान्लाई पुकार्दा पनि तिमीलाई भेट्न सकिनन् तिम्रो केही खबर मात्रै पाइदिएको भए पनि उनी कति खुसी हुन्थिन् फेरि ऊ बोल्दै रोकियो मेरा पनि आँखाबाट थाहै नदी आँसु आएका रहेछन् उसले मलाई नरौ भन्दै कुरा सुरु गर्यो तिमी जिउँदैछौ भन्ने कुरा मात्रै थाहा पाइदिएको भए पनि उनी त्यति हताश हुने थिएनन् उनले सबै आशा मारिन् तिमी जिउँदैछौ भन्ने कुराबाट म तिमी युद्धमै हिँड्यौ भन्ने कुरामा विश्वस्त थिए तर मेरो कुरा साथीहरूले मानेनन् सृजनालाई हामीले फेरि सम्झायौँ बिस्तारै उनले आफ्नो होस ठेगानमा ल्याउने कोसिस गरिन् त्यसपछि तिम्रै लागि भए पनि केही गर्नुपर्छ भनेर बिस्तारै पढ्न पनि थालिन् तिमी द्वन्द्वमा तहस भयो भन्ने सोचेर नै उनले द्वन्द्व व्यवस्थापन पर्ने निर्णय गरेकी हुन् उनका बुबाको अपेक्षा छोरीले एमबीबीएस पढोस् भन्ने थियो तर उनी तिम्रै कारणले मानसिक रूपमा घाइते भइन् यसैले पनि एमबिबिएस वा यस्तै अन्य विषय पढ्न सम्भव थिएन देश असाध्यै द्वन्द्वमा गुज्रिरहेको र तिमी युद्धकै बिचमा हराएको कारण बिए गरेर द्वन्द्व व्यवस्थापन पढ्न श्रीलङ्का गइन् कहिले उनी श्रीलङ्कामै पिएचडी गर्दैछन् द्वन्द्व व्यवस्थापनमा तिम्रो सम्पर्क हुन्छ म बिचैमा बोलेँ हुन्छ कहिलेकाहीँ मैले प्रायः फिल्डमै हिँड्नुपर्छ उनी पनि प्रायः रिसर्चका लागि फिल्डमै हुन्छन् त्यो बेला सम्पर्क हुने कम सम्भावना हुन्छ तर दुबईको फिल्ड नपरेको बेला भने हप्तामा दुई तिन पटकसम्म कन्ट्याक्ट हुन्छ कहिलेकाहीँ मेल पनि आदान भइरहन्छ उसले भन्यो मनमा पुनः मन शान्ति छायो दूरदर्शी र सक्षम नेताको अभावमा जटिल बन्दै गएको नेपालको द्वन्द्व व्यवस्थापनप्रति आशा पलायो तर मनमा अनौठो इच्छा जागेर आयो सृजनासँग फोनमै भए पनि कुरा गर्न पाएँ बिचरी म द्वन्द्वको आघातमा मिसिँदा जति पीडा खेपेँ त्यसको दुई गुणा बढी उनले प्रेमको तापमा पोगोलिनु परेछ मान्छेले सोचेको सबै कुरा नहुने रहेछ भन्ने म पुगेँ हाम्रा कुरा अझै बाँकी थिए साथीहरूले राम्रो विषय पढेछन् जन। सबैजनाको आर्थिक हैसियत उच्च रहेको कुरा पनि उदयबाटै थाहा पाए ऊ बोल्दै थियो मेरा बुबाका लागि छोराछोरी पढाउन हजुर धेरै सम्पत्ति जोडिदिनुभएको थियो बुबाले नोकरी गर्ने आवश्यकता कहिल्यै खड्केन अब त म पनि कमाउने भइसकेँ त्यस्तै शारदाका बुबा पञ्चायत व्यवस्थाका ठूला मन्त्री हुन् बिन्दुका बुबा अहिले गरिने पार्टीका ठूला नेता हुन् आकाशका बुबा मन्त्रालयका सचिव हुन् कमलका बुबा पनि हाकिम नै हुन् अनि प्रकाश चाहिँ व्यापारीको छोरो हो भनन अरू कसको बारेमा बुझ्न चाहन्छौ तिम्रो यो कुरा साँचो हो र मलाई पत्याउन गाह्रो भयो हो अमर तिमीसँग झुटो किन बोलौँला त्यही पढाइले खालि डाक्टर इन्जिनियर बन्ने भए त अहिले सबै डाक्टर इन्जिनियर हुन्थे खै त गरिबहरूका छोराछोरी डाक्टर इन्जिनियर भएका यस्तो कहीँ सुनेका छौ उसको यो कुरा मनमा साह्रै बिजन थाल्यो नहोला पनि भन्न सकिनँ जनयुद्धका बेला गाउँ बस्तीमा हिँडेका दिनको सम्झना आयो गाउँघरमा युवा युवतीलाई थर्काउँदै हामी अभियानमा लैजान्थ्यौँ तर त्यो अभियानमा व्यापारी र हाकिमका छोराछोरी मेरो कहिल्यै भेटिनँ नेताका छोराछोरीको कुरा पनि लगभग त्यस्तै हो लड्ने र मर्ने गरिबकै छोराछोरी रहेछन् चुपचाप भई म जनयुद्धका दिन सम्झन थालेँ उसले मलाई सम्झाउँदै भन्यो छोड्दै भएर यस्ता कुरा सोच्नुको कुनै अर्थ छैन देश बनाउने भावना कसैमा छैन राजतन्त्रको अन्त्य भए पनि राजा हुन चाहनेहरू आज धेरै छन् एकात्मक राज्य व्यवस्थालाई संहितामा डाल्दा सबै जात भाषा संस्कृति भूगोल र स्रोतलाई हेरेर बाँडफाँड भएन भने भविष्यमा आन्तरिक द्वन्द्व सुरू नहोला भन्न सकिन्न लोकतान्त्रिक आदर्शका कुरा जसले जति गरी पनि आखिर सबैजना आफ्नो व्यक्तिगत राजनीति उजागर गर्ने प्रयत्नमा लागेका छन् यस्तो चाला भाकाले देश कसरी उँभो लाग्छ हामी धेरै इतिहासको इतिहास पल्टाएर हेर्न सक्छौँ गरिबी कहाँ थिएन आन्तरिक झैझगडा र द्वन्द्व कहाँ भएको थिएन तापनि त्यस्ता मुलुक आज विकसित राष्ट्रको कोठीमा पर्छन् ऊ बोल्दै थियो तर मैले प्रतिक्रिया जनाउने ठाउँ कहीँ थिएन टाउको हल्लाइको स्वीकृतिमा नबोलेर उसका सबै कुरा सुने हामीले आफ्ना व्यक्तिगत कुरा सुरु गऱ्यौँ गहिरो आत्मीयता सार्दै उसले सोध्यो अब के गर्ने सोच बनाएका छौँ केही भन्न सक्ने स्थिति छैन काठमाडौँ त बस्छौ नि उसले फेरि सोध्यो अलि बसेर फर्कन्छु घरमा गएर के गर्छौ गरौँ त कहाँ के छ र मैले उत्तरमै जवाफ खोजेँ तैपनि भन न के सोचेका छौँ र उदय मेरो जीवन नै किनारा लागिसक्यो पढ्दै गर्दा बुनेका सपना यथार्थमा सबै खाली भेटिए अब जीवन नै कति बाँकी छ र तैपनि सोच्दैछु मेरो उत्तरले ऊ सोचमग्न भन्यो छुट्टिने बेला हामीले जमलको पुलमा ममा खाँदै बाँकी कुरा सिद्धायौँ उदयसँग कुरा गर्दा मन धेरैचोटि खिन्नता तिर्दौडियो मलाई पढ्न नपाएकोमा जीवनदेखि ठुलो असन्तुष्टि रहेको थियो आज मैले ढुक्कको जिन्दगी बिताउने नयाँ कुरा पनि सिकेँ गरिबका छोराछोरीलाई राम्रो विषय पढ्न आर्थिक कुरा सधैँ बाधक भन्ने रहेछ नेता हाकिम र व्यापारीका लागि मात्र यो संसार सुनौलो छ कस्तो नियम युद्ध गरिबले लड्नुपर्ने त्यसबाटको फाइदा नेता र व्यापारीले लिने मजस्ता जस्ता आमाका छोराछोरीले पढ्न छोडेर पनि परिवर्तनका लागि बन्दुक बोक्यौँ यदि उदयको कुरा साँचो भने कि त्यो बन्दुक बोक्नको अर्थ सिद्ध होला कार्यक्रम श्रुति सम्वेगमा हामीले अहिले सुनिरहेको वाचन हर्क खडायतको उपन्यास देशले हारेको युद्धको भाषण हो यसको बाँकी अंश केही बेरमा हुनेछ उज्यालो सुन्दै गर्नुहोला कार्यक्रम श्रुति समेत तपाईँ अहिले उज्यालो नाइन्टी नेटवर्क काठमाडौँसँगै इलाम एफएम रेडियो ताप्लेजुङ झापाको एफएम एचिट्योन्च र बिरता एफएम विराटनगरको रेडियो पूर्वेली आवाज तरानको विजयपुर एफएम रेडियो तेह्रथुम भोजपुरको रेडियो चोमोलुङमा एफएम सिन्धुलीको रेडियो सहारा रेडियो बर्दीवास खोटांग को हलैसी एफएम सर्लाही को रेडियो एकता मुक्तेश्वर एफएम रुकडुकी एफएम रौतहट को नुन्थर एफएम रमिछाप को रेडियो तीनलाल खोटांग को हलेसी एफएम दोलखाजिरी को रेडियो हिमाली नुआकोट एफएम काब्रे धुलीखेल रेडियो सेफड मकवानपुर को एफएम चितवन को रेडियो अर्पण रेडियो त्रिवेणी र रेडियो चितवनमा पनि सुनिरहनु भएको छ त्यसै गरी फलेवासको रेडियो पर्वत रूकुमको रेडियो सिस्ने पाल्पाको पश्चिमाञ्चल एफएम र रा रेडियो रामपुर पोखराको रेडियो तरङ्ग दमौलीको रेडियो भानुभक्त रेडियो ढोर बाराही रेडियो बन्दीपुर र रे स्मार्ट एफएम गोर्खाको गोरखकाली एफएम बाग्लुङको रेडियो सार्थी एफएम र गलकोट एफएममा पनि श्रुति सम्वेक सुन्दै हुनुहुन्छ रेडियो प्युठान दाङको रेडियो मध्य पश्चिम तिनाउ एफएम गुल्मीको रेडियो रेसुङ्गा कपिलवस्तुको रेडियो बुद्ध आवाज रेडियो कोवलपुर सल्याण को रेडियो राप्ती जाजरकोट को रेडियो हम्रो पाइला दैलीख को दुर्वतारा एफएम कैलाली टीकापुर और गोलरिया को फूलबारी एफएम कैलाली एफएम दांग रेडियो प्रकृति एफएम सुर्खेत को रेडियो भेरी और बुलबुले एफएम बैतड़ी को रेडियो सनशेर दारचुला को नया एफएम हुमला रेडियो कैलाश जुमला रेडियो कर्णाली गालीकोट को रेडियो नया कर्णाली अथ श्रुति संवेक प्रसारण भर श्रुति संवेग में हमी हरकड़ायात को उन्यास देश के हारे युद्ध को भाचन सुंदी अंश भाचन सुनौं सृजनाले पढाइमा प्रगति गरेको कुराबाट म निकै खुसी भएँ सायद सबैभन्दा बढी खुसी भएको दिन मेरो यो मैले त्यो पुरै दिन पशुपति पारिपट्टि एउटा फलामी बेन्चमा बसी बागमती नदी र पशुपति घुम्न आएका मान्छेहरू बिताएँ खुट्टो पनि नदुखेको अनुभव गरे पुरिँदैन सृजना को संभावना का आशा मनभरी उ धेरे ईमानदारी तीय हम में रिश्र ईर्ष्यटाने कहीं ठा थे भेट भे आपने संसार का फेलापरी अंगालो भित्र कस्यों सगोल को भेट में आंखा को इशारा में खेलिहं प्राय सब दिन खुशी खुशी में बीत हो समस्या में मगि लगे मेरे पीड़ा मौनी काँ था भास्करजी ने बेलू का आज को दिनबारे सो पें मैं सबनाए साहेरे खुशी हूं भाई उदयले बिहानै फोन गर्यो अफिसमा छुट्टी लिएछ आज दिउँसो भेट्ने कुरा भयो अस्ति बालाजु उद्यानको बसाई रमाइलो भएको थियो फिल्डतिर हिँड्नुपर्ने भएकोले फुर्सद धेरै कम पाउने रहेछ उसले छुट्टी मिलाएर फेरि अर्को दिन भेटौँला भनेको थियो भास्करजी खाना खाएर हिँडिहाल्नुभयो उदय पुग्ने समय अझै भएको थिएन नुहाउनु भनेर बाथरुममा छिरे टिसो पानीको फोहोरामा गुम्सेको फोहोर गर्दा फुर्तिलो अनुभव गरे बानेश्वर चोकमा सधैँ पत्रिका फिजाएका हुन्थे उदय पुगुन्जेल चोकमै पत्रिका हेरेरै समय खर्चिए ऊ आइपुग्यो हिजोको चाहिँ कहाँ जाने बारे हाम्रो केही सल्लाह भएन शहीद गेट एनएससी न्यू रोड हुँदै हामी हनुमान ढोका गएर बस्यौँ जीवनका तितामिठा कुरा जति गरी पनि नसक्ने रहेछन् ऊ मलाई छिनमा सृजनासँग बितेका कुरा गरेर झस्काउँथ्यो केही समय चुपचाप लाग्थ्यो फेरि अनि समय समयमा मोबाइलको स्क्रिनमा सृजनाको नम्बर खेलाउँथ्यो मोबाइलबाट स्विच अफ भएको आवाज आउँदा मजासँग हुन्थे हिजो बेलुका मैले सृजनालाई तिमीलाई सबै कुरा लेखेर मेल पठाएँ त्यो मेल पाउने बित्तिकै उनी फक्कै फोन गर्छिन् बिचरा तिमी काठमाडौँ पुगेको खबर सुन्दा कति खुसी हुन्छन् होला मान्छेलाई टाढा र नजिक बनाउने भरपर्दो माध्यम सम्पर्क नै हो अमर उदयले भन्यो मेरो मनमा छुट्टै तरङ्ग उत्पन्न भयो सृजनासँग बिताएका पुराना क्षण झल्झरी आँखामा ठोकिन थाले धेरै कुरा गुमाइसकेको मेरो मनले फेरि केही पाएको अनुभव गर्न थाल्यो बाटो बिराएको क्षणमा नयाँ मार्ग फेला पारे झैँ ममा थप ऊर्जा थपिएको महसुस भयो उसले बालापनका कुरा सुरु गर्यो एउटै थालीमा भात खाँदा र रात दिनसँगै बसखेल गर्दा हामी एकर्कामा कति नजिक थियौँ बाल्यकालमा गरेका कार्य ऊ अझै बिर्सेको रहेछ धेरै पटक उसले पुराना कुरा दोहोऱ्यायो सिर्जना तिम्रो बारेमा अझै चिन्तामा छिन् तिमीलाई एकचोटि भेट्न मात्रै सकेमा उनी जीवनमा ठूलो सफलता भएको अनुभव गर्नेछन् तिम्रो निम्ति पढ्ने प्रणबोकी उनी हिँडेकी छिन् यहाँबाट तिमी काठमाडौँ आएको खबर पाउने उनी अवश्य ऊ बोल्दै थियो म पनि सिर्जनाको कल्पनामा हराएँ सिर्जनालाई भेट्ने आशामा उनीसँगका अतीतका दिन सम्झँदै गएँ एकान्त कोठाभित्र खेलिरहेको बेला उनी जीवनको योजना बनाउँथेन् पढ्ने उमेर हुँदासम्म दुवैले जागिर गर्ने अनि जीवनको अन्त्यतिर समाजसेवामा जुट्ने मलाई उनका सबै योजना राम्रो लाग्थे एक्लो कोठामा टाँसिएरै कुरा गर्न आनन्द लाग्थ्यो उनले मलाई खेलाउँदा म पनि निसङ्कोच उनको खेलमा सहभागी हुन्थे उनी मेरो खेलमा औधी खेल्थ्यौँ शरीर छुने खेल निडर भएर स्खलित नहुने खेल शारीरिक सम्पर्कभन्दा पनि स्पर्श र चुम्बनमा हामी बढी बिच्थ्यौँ र सन्तुष्टि पनि हामी यसैमा हुन्थ्यौँ प्रायः सृजना नसम्झेको दिन हुँदैन थियो अहिले झन् कुनै क्षण बाँकी छैन उनी नसम्झेको तर उनले मेरो सबै वास्तविकता थाहा पाए कति धेरै रोइन् त्यो क्षण म उनीसँगै भए कति सम्झाउँथे होला खुट्टाको उपचारका लागि धेरै अस्पताल धायौँ दुईजनाले धेरैजना डाक्टरहरूसँग परामर्श ल्याऊ आर्थिक कुराको मेन्टेन गर्न गाह्रो हुने देखियो समाधानका लागि युद्ध लड्दा चिने जानेका सबैसँग भेटघाट गराउनु भयो भास्करजीले साथीहरूको विचार र व्यवहार धेरै फरक भएको मैले पाएँ युद्ध लड्दाको भावना र विचार यति चाँडै कसरी परिवर्तन भएछ कतै नहलिने गरी अड्कियो यो प्रश्न मेरो दिमागमा भास्करजीसँग यो विषयमा धेरै बहस गरेँ तर सोझा र इमान्दार कार्यकर्तालाई कुनै पनि राजनीतिक दलले उठाउँदैन भन्ने कुरा मैले सत्य भएको पाएँ अभाव भए पनि चाकरी होइन दुःख गर्नुपर्छ भन्ने भास्करजीको विचारमा कुनै परिवर्तन छैन उपचारका लागि व्यक्तिगत रूपमा उहाँले कसैसँग हात न थापाउँ भन्नुभयो मलाई पनि उहाँको कुरा ठिकै लाग्यो मन्त्रालयबाट पाउने सहयोगका लागि धाउन थालेका दिन भने नगण्य भइसकेका थिए आजभोलि सिमदरबार छिर्न हामी सजिलै सक्ने भएका थियौँ किनकि भास्करजीले यसका लागि नयाँ बाटो फेला पार्नुभएको थियो उहाँको पछि लागि सिमदरबार र पुलचोक धाउँदा धाउँदा म धेरै थाकेँ काठमाडौँमा उदय र भास्करजी नै नजिकका आफन्त जस्ता भए तर जिन्दगी साह्रै खलो लाग्यो संसार विचित्रको लाग्ने रहेछ यस्तो बेला आफन्तबारे कल्पना गर्दै जाँदा घरको गर आँगिमा पुगेर जसङ्ग बिउ जन्थे र अनायासै आँखामा आँसु आइरहेका हुन्थे कसैले नदेख्ने गरीमा आफ्नो आँसु भित्रभित्रै लुकाउँथे भित्रभित्रै रुन्थे उदयले धेरै दिनरात मसँग बितायो उस साह्रै चिन्तित छ सा मेरो हालतदेखि मलाई हेर्दै ऊ भक्काउँछ र आँसु पनि उत्तिकै बगाउँछ के गर्नु मेरा कारणले उदय र भास्करजीले धेरै दुःख पाए उदय भास्करजीको अभिभावकीय भूमिकाको पटक पटक प्रशंसा गर्छ अनि मलाई रिसाउँदै भन्छ कति उहाँलाई दुःख दिन्छौ तिमी व्यस्त छौ उहाँ अलि फुर्सदमा हुनुहुन्छ म उसलाई सम्झाउँदै भन्छु एक्लो हुँदा कल्पनामै हराउँछु अतीतका दिनहरू सम्झाउँदै जाँदा सागरमा डुबेझै उकुस मुकुसमा छटपटिएको हुन्छु साराका लागि छटपटिँदै बाहिर निस्कदा संसार खिन्न लाग्दो देखिन्छ आत्तीयको ढुकढुकीलाई लामो श्वासले शान्त पार्छु कस्तो छ फोन गरेर उदय भन्ने गर्छ आरामै भएको बताउँछु युद्धको बेला घाइते उनीहरूका गाउँ अहिले कति दुःखी रहेका होलान् विचाराहरू जिन्दगीभर दुःख पाउने भए भास्करजी निराश भएर भन्नुहुन्छ तर भास्करजी दुःख सहनुको कुनै सीमा नै हुँदैन रहेछ मर्नुको विकल्प नै दुःख सहनु हो भने संसारप्रति आशा भएकाहरू जिन्दगीदेखि किन हारखालान् र देशको मुहार फेर्ने उनीहरूको धोको अझै पूरा भएको छैन म उहाँको कुरामाथि जवाफ फर्काउँछु उहाँकै पत्नीले पनि दुनैको आक्रमणमा शहादत प्राप्त गर्नुभयो उहाँको मन अझै कति दुःखी रहेको होला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 यी धेरै घटनाबाट मैले साथीत्वको अर्थ जाने तर सबैले साथीत्व बुझ्न सक्दैनन् भन्ने कुरा पनि महसुस गरेँ कुनै बेला साथित्व आवश्यक हुने समय चाहिँ अवश्य आउने रहेछ सुख दुःख सबै बेला म सिर्जनालाई सम्झन्थेँ यो बानी पनि मलाई उनीले उन। पारिदिएकी हुन् अहिले झन् कुनै रात खुट्टाको घाउले असह्य पीडा दिएमा भास्करजीलाई बिउजाएर सृजनाका कुरा सुरु गर्छु पीडा दूर भएको पाएमा निद्र लुक्दै आउँछ मसँग खेल्न आजभोलि मनभित्र अनेक कुरा खेल्ने गर्छन् उपलब्धि थोरै भए पनि युद्धको समाप्तिपछि आगमन भएको शान्ति आज धेरै टाढा गइसक्यो म जस्तै युद्धमा भाष्य र घाइते भएका दाजुभाइ गाउँघरमा कति कन्दै छटफुटाइरहेका होलान् युद्धको निशानी उनीहरूको जीवनमा छाप बनेर बसिरहेको छ के गर्नु यो देशमा केही गरौँ भनेर लाग्नेहरू कोही छैनन् अरूले बनाइदिएको खानाका लागि मात्रै झगडा भइरहेछ देश र राष्ट्रियता कसैमा छैन सहमति र सहकार्यको पाठ सबैले बिर्सदै गएका छन् मास्कर्जी पत्रिका चाहिँ बिहानै ल्याइहाल्नुहुन्छ प्रत्येक घटनाहरूसँग नजिक बनाउन समाचार पत्रले ठूलो भूमिका खेल्ने गर्छ तर आजभोलि अभाव र पीडाका कारण आत्महत्या गरेको समाचार प्रत्येक गरे गरे पत्रिकामा पढ्न पाइन्छ महँगी भोकमारी लुटपाट र अपहरणका घटना पत्रिकामा नआएको दिनै छैन युद्धले देश पुरै घाइते भएको अवस्था छ भौतिक संरचना निर्माण गरेको समाचार कुनै पत्रिकामा लेखेको देखिँदैन विकासका योजना उच्च आर्थिक वृद्धि दर जनतालाई राहत जस्ता सकारात्मक पक्षको बारेमा लेखेको समाचार कहिल्यै पढ्न पाइँदैन आज पनि उस्तै खबर कर्णाली प्रदेशमा भोकमारी तराईतिर डेङ्गु रोग विस्थापित अझै घर फर्केनन् द्वन्द्व पीडितले राहत पाएनन् शान्ति र संविधान विषय अन्यलता सम्बन्धी समाचारमा मान्छे त्यति चासो राख्दैनन् आजभोलि जनताले यो कुरा झुटुर हानिसके गाउँघर कति याद आउँछ मास्टर नि घर छोड्ने बेला फोन गर्दै गर्नु भनेको सम्झदा मेरो मन गाउँ घरमेन्ट गर उनले गर्छ विस्थापितहरू प्राय गाउँ फर्किसके मास्टरनी बौजुरी अस्ति फोनबाट भन्नुभयो सुमी फोनमा प्रत्येकचोटि रोइरहेकी हुन्छे क्यान्टोन्मेन्टमा साह्रै समस्या छ हावापानी परिवर्तनसँगै विभिन्न रोगले छापामार सेनाको शिविरमा आक्रमण गर्छ समायोजन व्यवस्थापन र पुनर्स्थापना सम्बन्धी आफ्नो पार्टीले स्पष्ट धारणा बाहिर नल्याउँदा सबैजना चिन्तित छन् उनले रुँदै सुनाएकी थिइन् माओवादी जनमुक्ति सेनालाई पनि अब बन्दुक युद्ध लड्ने इच्छा छैन र दुश्मन शब्द चकारी कसैलाई गाली गर्ने मन छैन देशका भौतिक संरचना आफैले बनाउनुपर्ने कुराको महसुस गरे होलान् भास्करजीसँग धेरै छलफल हुन्छ यो विषयमा उहाँ अहिले पनि पार्टीको पूर्णकालीन कार्यकर्ता हुनुहुन्छ अब अर्को जनविद्रोह भने जति सजिलो छैन धेरै कार्यकर्ताका अनुसार बन्दुकै बलमा सत्ता कब्जा गर्न झनै गाह्रो छ उहाँ भन्नुहुन्छ अयोग्य बनाई घर फर्काइएका जनमुक्ति सेनाहरू धेरैजनाले आत्महत्या गरेको समाचार सुन्दा मन साह्रै निराश भयो बिचराहरू जिते योद्धा हारे शहीद भन्दै युद्धको मैदानमा तल्लिनुहुन्थे आज तिनीहरू न त योद्धा साबित भयो न त शहीद नै यी कुराले केही गर्न सक्छु भने उब्जेको आँट त्यसै सेलाउँछ मनबाट आशाका फुल हराउँदै गए मेरो संसार आज शून्य छ खुट्टाको घाउ सजाँदै जाँदा मेरो दुनियाँ दुःखतिर दौडिरहेको छ म भित्रको दुनियाँ नेपालको राजनीति झैँ अल्मलिएको छ मनमा कुरा खेल्दै जाँदा दिन बितेको थाहै हुँदैन काठमाडौँमा धेरैजना द्वन्द पीडितहरू भेटे पीडा फरक भए पनि दुखाई एउटै थियो फरक फरक दुःखका कहानी सुन्ने अवसर पाएँ तिनीहरूबाट हुँदै र भास्करजीले मलाई कहिले एकलो अनुभव गर्न दिनुभएन तर काठमाडौँ तडपिँदै हिँड्दाको अनुभव चाहिँ धेरै बटुले सधैँ पीडासँग नजिक पाएँ अभावमा पनि दुःखसँगै सम्झौता गरी जीवन चलाएँ दिनरात दुःख पीडासँग सम्झौता गर्दा मानसिकता गाइते नै हुने रहेछ र पनि जीवनदेखि हार खाइन निष्पिक्रीसँग जीवनलाई काठमाडौँको चौघिरोमा गसिरहेको छु धेरै दिन भास्करजीको पछि लागेर जनयुद्धका सहयात्रीहरूसँग भेटघाट गरेको थिएँ सिमदरबार बानेश्वर र बालोटार वरिपरि घुमिरहेको नेपाली राजनीतिक नजिकबाट निहाल्ने अवसर पनि पाएको थिए देशको राजनीति कचहरी बागवण्डामै सीमित बनेको छ जीवनको अन्तिम घडीमा आमाले लेखेर छोड्नु भएको चिठी एकपटक हेर्छु चिठीको सारमा देशको व्याप्त सङ्कट जल्कन्छ गुलामी र चाकरीको नजिक म कहिले रहन सकिनँ म जस्तै आफन्त गुमाउने कसैले पनि आज शान्तिको सास फेर्न पाएका छैनन् जनयुद्धमा घाइते भएकाहरूका घाउ कुहिसके तर कसैबाट त्यस्ता व्यक्तिको खोजी भएको छैन युद्धका बेला धोम्च नभई निर्माण हुँदैन भन्ने हाम्रो भनाइ थियो यथार्थमा आज यो भनाइ झुठो ठरिँदा ठुलै छाँगाबाट खसेको अनुभव मनमा हुन्छ युद्धमा ध्वंस गरेका कुनै पनि कुरा हामीले बनाउन सकेनौँ न त नयाँ कुरा नै निर्माण गऱ्यौँ भएका संरचना सबै नासिदा हामी आज शून्यमा झरेका छौँ वर्तमान सधैँ नयाँ भएर आउँछ तर त्यो बेला हामीले भविष्यलाई कतिपय नजरअन्दाज गरेनौँ नयाँ नेपालको हल्ला मात्रै उठायौँ कर्तूत केलाउन सकेनौँ हामी बीचको तीक्तता साम्य नभएसम्म जनताको इच्छा कहिले पुरा हुने छैन वर्गीय असमान त समान गर्नका लागि भन्दै शहीदहरूले युद्धमा आफ्नो ज्यान सुम्पेका थिए बाँकी जनताले पनि युद्धमा कहिले सुख पाएनन् सर्वसाधारण जनता अभियानमा हिँड्दा हिँड्दा थाकेका हुन्थे तर अभियन्ताहरूलाई ढिँडो र सुक्खा रोटीले भए पनि खानाको जोहो मिलाइदिन्थे बुढा आमा युद्धमा आज जनताले युद्धको बेलाभन्दा बढी शास्ति पाइरहेका छन् युद्धमा मुक्तिको आवाज बाँड्दै भूमिगत भएका नेता आज सहर बजारमा शान्तिको आवाज बाँडिरहेका छन् तर शान्ति मरितुल्य बनिरहेको छ नेताहरू आफ्नो स्वार्थ प्राप्तिको रटान कहिल्यै का छोड्दैनन् काठमाडौँको लामो वर्षमा पनि मैले ती नेताहरूलाई भेट्न सकिनँ मनभित्रको पीडा बिर्साउने योजना थियो तर तिनीहरू जितेकै स्वाङ गरिरहेका छन् समग्र देशले हारेको अनुभव उनीहरूलाई अझै भएको छैन सामान्य घटनामा ज्यान गुमाउने व्यक्तिलाई पनि सहिद मान्नुपर्ने रे राष्ट्रियकर्ताका निम्ति प्राणको बहजी दिएका सहितको रगतमाथि आज अन्याय भइरहेको छ अहिले नेपाली जनताको भाग्य रोखा गर्ने समय थियो तर नेताहरूले समयको महत्वलाई बुझ्न सकेनन् आफ्नै सम्पत्तिमाथिको भ्रष्टाचारीमा आफ्नै जनतालाई ठगेर खाँदैछन् नेताहरू तर यो सुनौलो अवसर नेपाली जनताका लागि सार्थक साबित गराउन सकिएन भने नेताहरूले इतिहासको कालखण्डमा कालो सूचीमा पर्न सक्ने कुराको अनुमान अझै गरेनन् यस्ता कुरा सम्झँदै जाँदा मनस्तब्ध हुन्छ भास्करजी पनि आफ्नै समस्यामा हुनुहुन्छ मैले पनि अभाव र समस्यासँग जुधेर काठमाडौँमा धेरै दिन बिताएँ दिन र रातहरू बितिए भास्करजी मेरो बारेमा धेरै खोजनीति गर्नुहुन्छ उदयले फिल्डमै हिँड्नुपर्ने हुँदा मलाई उसले समय नै दिन पाएको छैन फोनमा भने हाम्रा धेरै कुराकानी हुन्छन् काठमाडौँको बसाइ अस्वाभाविक जस्तै लाग्न थाल्यो फोहोर मङ्गी र हडताल चरम अवस्थामा देखिँदो छ चोरी डकैती हत्या लुटपाट र अपहरण बढ्दै गएको छ प्रशासनको रेखदेख र चेक अभावमा जनताहरू प्रत्येक ठाउँमा लुटेका छन् सरकार मौन भएर बसिरहेको छ यस्ता कुराको गहिराईमा डुब्दै दे जाँदा देशले हारेको संकेतमा पाउन थाले सधैँ उदय र भास्करजीको झन्झटिलो बनेर काठमाडौँ बस्नको कुनै अर्थ देखिन अरू गाउँघरमै द्वन्द पीडितहरूसँग बसेर दुःख छाटासाट शाथ गर्नु बेस होला भन्ने लाग्यो घर फर फर्कने निर्णय गरे उदय फिल्डबाट आज काठमाडौँ फर्केको रहेछ भोलि भेट्ने योजना बनायो भोलिका खाना खाने बेला भास्करजीलाई पनि घर फर्कने कुरा बताएँ यो ठाउँमा बस्ने रहर पनि सकिएको थियो बेलुका यो अघिका सबै घटना मन के लाएँ भास्करजीले खाना पकाउँदासम्म मैले आफूसँग ती यावत कुराको समीक्षा गरेँ खाना खाउँ भन्नुभयो भास्करजीले खाना खाएर सृजनालाई दुई शब्द रङ्गाउन मैले पत्र कोर्न थालेँ पत्र कोरेर मैले पुरै सृजनालाई बताएर व्याख्या गर्ने एउटा लामो पत्र बनाएँ घर फर्काउने अघिल्लो दिन उदयले मलाई आफ्नो घरमा लग्यो अंकल आन्टी बहिनी लगायत सबैलाई भेटेँ पहिल्यैकै माया दोहोऱ्याउनु भयो अङ्कल आन्टीले दीक्षा बहिनीको पढाइ धेरै राम्रो रहेछ त्यो दिउँसोको खाजा उदयको घरमै खायो आन्टीले छुट्टिने बेलामा कफी खाउँ भन्नुभयो भोलि बिहानै मैले काठमाडौँ छोड्ने निर्णय गरेको थिएँ उदयले मलाई कोठासम्म छोडिदियो अघिल्लो राति सृजनालाई लेखेको पत्र उसको खल्तीमा राख्दै भने टाइपिङ गरी सृजनालाई मेल गरिदिनु केही नबोली लामो हेराइ उसले मतिर लगायो फेरि फर्कन्छु तिमी जाऊ मैले उसलाई भनेँ हुन्छ छिट्टै फर्काउनु हात मिलाएर उ आफ्नो बाटो लाग्यो भास्करजी ढिलो कोठा पुग्नुभयो म निद्रा नलागेरै खटियामा पल्टेको थिएँ खटियाको छेउमा बस्दै उहाँले भाव सुन्ने अनुहारमा भन्नुभयो साह्रै हतार गर्नुभयो तपाईँले अलिक बसेको भए उपचार पनि भइहाल्थ्यो नि तपाईँले मलाई गर्नुभएको सहयोगले साह्रै ऋणी भएको छु भास्करजी समय मिलाएर फेरि फर्कन्छु पर्याप्त समय मिलाएर दुःख साटासाट गराउँला गाउँ पुरै सुतेको थियो चकमन्न अधेरी रातमा मेरो आगमनमाथि कुनै रोकटोक थिएन छिटो गतिमा हिँड्न सकेको भए सायद छिट्टै घरमा पुग्थेँ खुट्टाको दुखाइले हिँड्दा साह्रै ढिलो भयो पैतालाको आवाज लुकाउँदै निशब्द घरको आँगनीमा पुगेँ घरको मूल र झ्यालहरू सबै बन्द थिए एक्लो घर अधेरी रातसँग आफू एक्लिएको गुनासो पक्दै थियो मूल डोका उघारे पानीको साह्रै प्यास लागेको थियो तारामा गएर पाँच अन्जुली जति पानी खाएँ भोक पनि साह्रै लागेको थियो मास्टर नि बिहानै म आएको चाल पाउनुभएछ मूल डोका डक्टकाउँदै बिउ जानुभयो उहाँलाई मेरा सबै कुरा सुनाए मलाई हेर्दै वाटो ओलाउनु भयो बौजूको अनुहारमा पनि कुनै आशाका बिन्दुहरू देखेन उहाँको हेराइमा पनि मैले निराशा मात्रै पाएँ समग्र देशवासी आज नेताको कैद खानामा हुँदा मनमा उकुस मुकुस कुनै नौलो कुरा होइन नौ। तर बाँछुञेल जनताले दुःख खाँदा पनि भावी सन्तानको बाटो फराकेर देखिँदैन देशवासीका नाममा नेताले गरेको कुनै पनि काममा गर्व गर्ने ठाउँ छैन बाउजूको एकहोरो हेराइलाई बिउजाउँदै मैले भने घाउ पहिले जति दुख्दैन निको हुँदै गएको छ बिस्तारै भए पनि हिड्डुल गर्न सक्छु भाउजू दाजुको हालबर सोध्ये उहाँसँग आजभोलि सबै कुरा राम्रै रहेछ स्कुलमा सन्तोषसँग पढाउन पाइँदो रहेछ खाना खाना उतै आउनु भन्दै हिँड्नुभयो म पनि धारातिर गएँ गाउँका आफन्तहरू मलाई हेर्दै टोलाउँथे सबैको नजर मेरो खुट्टामै हुन्थ्यो हु। गाउँमा आजभोलि त्यति हत्याको खेती चाहिँ भएको छैन मास्टु खाना खाने बेला भन्नुभयो तर कर्णालीमा भोक भने बढ्दै जान थाल्यो आर्थिक पीडाबाट धेरैजनाले ज्यान फालिसके यहाँ मान्छेलाई न्यूनतम आवश्यकता पूर्ति गर्न पनि धौधौ भइरहेको छ कर्णाली प्रदेश अभाव अभाव में बांचवना धेरे भान क्या बालबालिकाले स्कुल पुग्न घन्टौँ लाग्ने बाटोमा पैदल हिँड्नुपर्छ सुत्करी दिदीबहिनीहरूले कहिले अस्पतालमा गएर स्वास्थ्य जाँच गराउन सक्दैनन् अस्पताल भएको ठाउँमा डाक्टर हुँदैन डाक्टर भेटिने ठाउँमा औषधि हुँदैन समय समयमा हुने भोकमरीले गरिब जनताको मनमा सधैँ चिन्ताको आगो चलिरहेको हुन्छ सबै छरछिमेकीलाई दुखाउने रहेछ मेरो चिन्ताले उहाँहरूसँगको भेटमा यो कुरा सजिलै बुझ्न सकिन्थ्यो तर गाउँघरमा तमाम घाइतेहरू द्वन्द्वले छोडेको नासोलाई अझै बिर्सिन सकिरहेका थिएनन् उनीहरूको मनमा द्वन्द्वको नासो फुर्दै गएको छ भाइ अझै फर्केन न त केही खबर नै आयो उसको सायद अब फर्किन्न होला मेरो भाइ जस्तै धेरै दाजुभाइको खबर अहिलेसम्म आएको छैन तिनीहरू जिउँदैछन् कि मरे भन्ने कुरासम्मको टुङ्गो छैन मात्र आफन्तहरू आउने बाटो चियाइरहेका छन् खबर जस्तै आए पनि बरु चित्त बुझाउँथे आमा विदा हुनुभयो भाइको खबर नआउँदा यो धरतीबाट यस्तै द्वन्द्वको बेला बेपत्ता पारिएका आफ्ना आफन्तहरूको दुखाली छरपट्टिका गाउँघरमा धेरै छन् जसले बाँच्नुको अर्थसमेत भुल्दै गएका छन् उनीहरूले देशप्रतिको आशा मार्दै दे गएका छन् नेताहरूले हारने खेल खेल्दाको अवस्थालाई हेर्दै आँसु जारी रहेका छन् यो कुराले मनलाई दिग्दारी बनाउँछ एक ठाउँमा कहीँ बस्न मन लाग्दैन जता पनि पीडामा छटपटिएकै भेटिन्छन् उनीहरूका दुःखका आलाप सुन्दा मन वैराग्य भएर आउँछ खुसीको अनुभूति कसैमा छैन सबैका मुखबाट तिरस्कृत आवाज मात्रै सुनिन्छन् मन रिङ्गिँदै जाँदा एकान्त वातावरणको खोजीमा हिँडो चाहिँ लाग्छ उदय र भास्करजीलाई आरामसँग गाउँ पुगेको जानकारी फोनबाट गरे सुमी शिविरमा साह्रै बिरामी रहेछ बाँच्ने आशा थोरै छ अरे फोनबाट उसले यो कुरा रुँदै भनी शिविरका छापामारहरू धेरैजनामा जन्डिस देखेको छ अरे गाउँमा जो पनि दुःखकै कथा सुनाउँछन् छिमेकी सबैले शान्तिको आश मार्दै गएका रहेछन् युद्धपछि कर्णालीवासीले पनि नौलो सपना सजाएका थिए आज ती सपना सपनामै सीमित रहने कुराको चिन्ताले फिरुलिरहेको छ यिनीहरूलाई राज्यले हेर्ने दृष्टिकोणमा कुनै नौलोपन ल्याउँछ कि भन्ने यिनमा आशा जागेको थियो समयसँगै घट्दै गएका असम्भावित घटनाले यिनीहरूको आशामा तुषारापात देखियो उदयसँग भेट्न हुँदासम्म काठमाडौँका गल्लीहरूमा सिर्जनालाई धेरै खोजे पहिलेसँगै हिँडेका रोड र गल्ली अनि बसउट गरेका ठाउँ उस्तै थिए त्यहाँ सिर्जना कहीँ थिएनन् तै पनि खोज्दै हिँड्थे त्यो बेला भोग प्यास र पीडा बिर्सेको हुन्थे घरमा एक्लै दिन बिताउँदाको क्षण साह्रै बुझिरहने रहेछ खानाको जोहो मिलाउन नै गाह्रो हुन थाल्यो मलाई धेरै दिन छिमेकीका घरमा गएर पनि दिन बिताए छिमेकीले दिने मायामा भने कुनै कमी देखिँदैन नेताको स्वार्थी खेलले जातिहरू विघटित हुँदै गए पनि सिङ्गो समुदायको भावनामा भने एकरूपताको कुनै कमी नै छैन श्रुति सम्वेकमा अहिले हामीले सुनेको वाचन हर्क खडायतको उपन्यास देशले हारेको युद्धको वाचन हो यो वाचनसँगै अब आजला कार्यक्रम श्रुति सम्वेकबाट विदा लिने बेला भएको छ विदा हुनु अघि हाम्रो ठेगाना कार्यक्रम श्रुति सम्वेक उज्यालो नाइन्टी नेटवर्क पोस्टबक्स नम्बर छ चार छ नौ काठमाडौँ यदि आफ्नो प्रतिक्रिया दिन चाहनुहुन्छ भने हाम्रो इमेल ठेगाना एसएचआरयुटीआई हवस् त अर्को साता हर्क खडायतको उपन्यास देशले आएको युद्धको अन्तिम श्रृङ्खला लिएर आउनेछौं त्यसअघि मंगलबारको श्रृंखलामा नगेन्द्र नेौपानेको उपन्यास दरबार बाहिर कि महारानीको वाचन हुनेछ आजका लागि प्राविधिक साथी दिनेश निरौला र म अच्युत किमिरे विदा चाहन्छौ शुभरात्री